प्लस टू गर्न पाइने साथै इङ्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरोहरणी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बान्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्ल्यु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरि के शासन रहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमालमा जिल्ला प्रशासन कार्य चितवनले आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा करोड दस लाख बयालिस हजार पांच सय तीस रूपयां राजस्व संकलन जिसमें सबभा बड़ी राहदानी करोड़ तिरानब्बे लाख तीस हजार रुपया संकलन भाज आयोजित पत्रकार सम्मेलन में जानकारी दिखाई तस्ते प्रशासनिक दंड जरिना सोलह लाख तीस हजार रुपया हाथ हत्या नवीकरण हजार रूपया परीक्षा दस्तूर अठारह हजार रुपया राजस्व संकलन भारत कार्य संचालन काीन करो सत्तालीस लाख एकनबे हजार रूपया खर्च पत्रकार सम्मेलन जानकारी सडक दुर्घटनामा परि ज्यान गुमाएका अठार जनाको परिवारलाई अठासी लाख पचास हजार रुपियाँ राहत वितरण गरिएको प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले बताउनु भएको छ त्यस्तै चट्याङ ग्राहक पीडितलाई एक लाख नब्बे हजार रुपियाँ प्रदान गरिएको शर्माको भनाइरहेको छ द्वन्द्व पीडितहरूका लागि चौन्न लाख पैतालिस हजार राहत रकम वितरण भएको छ गएको आर्थिक वर्षमा चौबिस हजार सात सय बाहन्न जनालाई नागरिकता वितरण गरिएको प्रशासनले जनाएको छ गएको आर्थिक वर्षमा जिल्ला प्रशासनकाले चितवनमा विभिन्न प्रकृतिका दुई सय तेह्रवटा मुद्दा दर्ता भएकोमा त्रिपन्नवटा मुद्दाको फैसला भएको छ विभिन्न एक्काइसवटा संस्था विरूद्ध मुद्दा दर्ता भएका छन् विभिन्न प्रकृतिमा दुई सय एकतीस पटक अनुगमन भएकोमा छत्तीस पटक बजार अनुगमन गरेको प्रशासनले जनाएको छ पन्ध्र दिनभित्र बजारमा मूल्य सूची राख्न प्रशासनले निर्देशन दिएको छ संविधानसभा सदस्य निर्वाचन आचार संहिता पालन गर्न सबैलाई प्रशासनले आग्रह समेत गरेको छ चितवनको नारायणगढ़ कुरिन्टार सड़क खण्ड अन्तर्गत दाह्रेचोकमा भएको सुवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ कुरिन्टारबाट नारायणगढ़तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको युपी बत्तीस सिजेट नौ सी नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको बा पाँच शून्य चार सात एक नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो दुर्घटना परि तनह आवो खैरेनीका अठाइस वर्षका पर दिसिजन परिवारको मृत्यु भएको जिल्ला प्रहरी काले चितोनले जानकारी दिएको छ राति एक बजेको समयमा भएको सोध दुर्घटना परि गम्भीर घाइते भएका परिवारको उपचारका लागि भारत ल्याउँदै गर्दा करिब दुई बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ मोटरसाइकलको पछाडि बस्ने अर्जुन श्रेष्ठ भने घाइते भएका छन् उनको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ शैक्षिक वातावरण बिग्रिएको भन्दै नेकपा माओवादी निकट अखिल क्रान्तिकारले नानगढको बालकुमारी कलेज बन्द गराएको छ नेपाल विद्यार्थी संग्रह एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले क्याम्पसको पुस्तकालयमा तोडफोड र सही क्याम्पस प्रमुखको कुर्सी जलाउने कार्य गरेपछि शैक्षिक वातावरण धमैलिएको भन्दै वैद्य अखिल क्रान्तिकारीले क्याम्पस बन्दको आह्वान गरेको हो क्याम्पस बन्द हुँदा पठन पाठन प्रभावित भएको छ यसअघि छात्रवृत्ति वितरण गर्ने क्रममा आफू निकटका विद्यार्थीहरू नपरेको नेपाल विद्यार्थी संघले बिहिबार बिहान शाहक क्याम्पस प्रमुख शिव पौडेलको कुर्सी जलाएको थियो सोही घटनाका विषयमा हिजो नै क्याम्पसले राखेको छलफलमा आफूलाई नबोलाएको भन्दै एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले पुस्तकालयको कम्प्युटर तोडफोड गरेको थियो भने झालका सिसाहरू भुटाएको थियो छात्रवृत्तिको रकम बढाउनु विद्यार्थी संगठनको माग पूरा नभएसम्म समस्या आइरहने बालकुमारी कलेजका सबै सभापति रुद्र भट्टराईले बताउनु भएको छ चितवनका निजी उच्च माविहरूले अघिल्लो शैक्षिक सत्रको तुलनामा बीस प्रतिशत मासिक शुल्कमा वृद्धि गर्ने तयारी गरेका छन् अघिल्लो वर्षको तुलनामा यस वर्ष बीस प्रतिशत वृद्धि गर्ने तयारी भइरहेको हिसान अध्यक्ष भूपेन्द्र दिताले दिनुभएको छ विगत तीन वर्षदेखि शुल्क वृद्धि नगरेको बताउँदै शुल्क वृद्धिको विकल्प नभएको समेत उहाँले बताउनु छ सरकारले निचामती कर्मचारीको तलब र सेवा सुविधामा वृद्धि गरेसँगै इसान पनि शुल्क वृद्धि गर्ने तयारी गरेको हो शुल्क वृद्धि गर्ने तयारी भइरहेको बताए पनि केही निजी उच्च माविहरूले भने शैक्षिक सत्र शुरूसँगै शुल्क वृद्धि गरिसकेका छन् उता चितवनमा क्रियाशील विद्यार्थी संगठनहरूले भने निजी उच्च माविले एकलौटी रूपमा शुल्क वृद्धि गरी आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् पूर्वी चितवनको रतनग्राट पर्सोनीमा रहेको क्वेस्ट मोडल कलेजले शुल्क वृद्धि गरेको प्रति एकीकृत नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी क्वेस्ट मोडल कलेज आपत्ति जनाएको छ सरकारवालाहरूसँग छलफल नै नगरी अभिभावकहरूको ढाड सेक्ने गरी शुल्क वृद्धि गरेको भन्दै क्रान्तिकारीले आज प्रशासनको ध्यान आकर्षण गराउन ज्ञापन पत्र बुझाएको छ वृद्धि भएको शुल्क अविलम्बन फिर्ता लिनुपर्ने एकै अध्यक्ष विकास पौडेलले जानकारी दिनुभएको छ वृद्धि भएको शुल्क फिर्ता नभए अनिश्चितकालीन कलेज बन्द लगायतका कार्यक्रम ल्याउन बाध्य हुने पौडेलले बताउनु छ निजी तथा आवासी विद्यालय शिक्षक तथा कर्मचारी युनियन प्याप सूचितले सरकारी बजेटमा बढाएको तलब भत्ता संस्थागत तथा निजी विद्यालयका शिक्षक कर्मचारीलाई पनि उपलब्ध गराउन माग गरेको छ प्याप सूचितले आज एक विज्ञप्ति निकालेर सरकारी कर्मचारीहरूलाई बढ़ाएको अठार तलब र मासिक एक हजार रुपियाँ भत्ता स्वरूप शिक्षक तथा कर्मचारीहरूलाई पनि उपलब्ध गराउन माग गरेको हो त्यसै गरी विज्ञप्तिमा स्टु नेपालले व्यापस तथा जिल्ला शिक्षमा बुझाएको माग त्रप्रति ऐक्यद्धता समेत जनाएको छ विभिन्न वाहनामा पटक पटक क्याम्पसमा तोडफोड तालाबन्दी भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सैदी स्मृति बहुमुखी क्याम्पस क्याम्पस कमिटीले आफ्नो ध्यान आकर्षण भएको जनाएको छ क्याम्पस कमिटी अध्यक्ष विजय खनालद्वारा आज जारी विज्ञप्तिमा क्याम्पसमा नयाँ विद्यार्थी भर्ना परीक्षा फारम भन्नेमा विभिन्न विद्यार्थी संगठनले गर्ने बन्दले विद्यार्थीहरू नै मारमा पर्ने गरेका भन्दै विद्यार्थी संगठनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरिएको छ क्याम्पस प्रशासनलाई यसको छिनोफानो जतिसक्दो चाँडो गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ पछिल्लो पटक छात्रवृत्ति वितरण अपारदर्शी भएको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रशासन भवनको मोलगेटमा तालाबन्दी गरेको छ त्यसअघि अनि राष्ट्रभ्यू क्रान्तिकारीले विभिन्न माग राखेर क्याम्पस प्रमुख र सञ्चालक समिति अध्यक्षको कार्यकक्षीमा का तालाबन्दी समेत गरेको थियो भरतपुर नगरपालिका चौधवटा वडाका वडा सम्बन्ध समितिहरूले फोर मैला व्यवस्थापनको नाममा ल्याइएको नयाँ सेवा शुल्क र खानेपानीको महसुल जडान खर्च वृद्धि गर्ने निर्णय तत्काल खारिज नभए कड़ा रूपमा प्रतिकारमा उत्र नै चेतावनी दिएका छन् नगरपालिका र खानेपानी व्यवस्थापन बोर्डले विभिन्न वाहनमा जनताको ढाड सेक्ने काम गरेको भन्दै वडा सम्बन्धी समितिले यो निर्णय तत्काल खारिज गर्न प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको छ स्थानीय स्वायत्त शासन दुई हजार र नियमावली छपन्न विपरी एकलौटी ढङ्गबाट नगरपालिकाले काम कारवाही गरेको भन्दै एउटा समन्वय समितिहरूले चर्को विरोध गर्दै आएका छन् विभिन्न भी समयमा नगरपालिका र खानेपानी बोर्डलाई यो निर्णय सच्याउन आग्रह गर्दा पनि सुनवाई नभएको भन्दै उनीहरूले अब पनि आलटाल कड़ा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै जाने बताएका छन् यसैबीच एउटा समन्वय समितिले विरोधका कार्यक्रम समेत सार्वजनिक गरेको छ कार्यक्रम अन्तर्गत शनिबार का एउटा संघर्ष समिति गठन गर्ने र चौध गते नगरपालिकामा दुई घण्टा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेको तारामित्र नेकपा एमाले भरतपुर विशेष नगर कमिटिको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ साउन उन्नाइस गते हुने नगर अधिवेशनको लागि प्रचार प्रसार तथा पम्पलेटको काम तीव्र पारेको विशेष नगर कमिटिका सचिव श्री शङ्कर नेपालले जानकारी दिनु भएको छ अधिवेशनको लागि बाह्र गते प्रतिनिधि छनौट कार्य हुँदैछ भरतपुर नगरपालिकाको नौवटाका चौध सय पचहत्तर जना संगठित सदस्य बीच प्रतिनिधि छनौट गरिने उहाँले बताउनु भएको छ अधिवेशन सम्पन्न गर्नका लागि आर्थिक संकलन कार्य र रा ब्यानर राख्ने कार्य भइरहेको कमिटिले जानकारी दिएको छ धान रोपाइ नसकिँदै पूर्वी चितवनको विभिन्न स्थानमा गवा र रोग प्रकोप देखिएको छ पूर्वी चितवनको खैरनी भण्डारा पिप्ले च्यामिरे वीरेन्द्रनगर कठार लगायतका क्षेत्रमा लगाइएको धानमा अहिले गवारो रोग भेटिएको जिल्ला कृषि विकास कार्य चितवनले जनाएको छ असारको पहिलो हप्तादेखि दोस्रो हप्तासम्ममा लगाइएको धानमा यस्तो समस्या देखिएको जिल्ला कृषि विकास कार्य चितवनका प्राविधिक सहयोग नोदनाथ लामिछानेले जानकारी दिनुभएको छ लामिछानेका अनुसार अहिले प्रकोप देखिएको क्षेत्रमा उच्च सतर्कता अपनाउन र प्राविधिक सहयोगमा किटनाशक विषादी राख्नका लागि कृषकहरूलाई आग्रह गरिएको छ कृषकहरूले जथाभावी औषधिहरूको प्रयोग गर्दा किराहले जीवनशैली बदली विषादी सहन सक्ने क्षमता वृद्धि गरेकाले कीटनाशक विषादीले समेत काम नगरेको जिल्ला कृषि विकास काली चितवनले जनाएको छ पूर्वी चितौनको चयनपुर गाविसले आज महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल वितरण गरेको छ गाविसभित्र स्वास्थ्य सेवाको पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गाविसले प्रत्येक ओडाका नौजना स्वयंसेविकाहरूलाई साइकल वितरण गरेको छ सवारी साधनको अभावका कारण ग्रामीण बस्तीमा पुगेर स्वयंसेविकाहरूलाई स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन गाह्रो भएपछि साइकलको व्यवस्था गरिएको गाविस सचिव विष्णु प्रसाद जानकारी दिनुभएको छ स्वयंसेविकाहरू कमला थापा कृष्ण कुमारी तरण गरिएको सचिव पोखरेल जानकारी दिनुभएको छ महिला स्वास्थ्य स्वयं सेविका ईश्वरी बस्नेतले सरकारले महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन नसकेको भन्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने महिलाहरूलाई व्यवस्था गरेको बताउनु भएको छ कार्यक्रममा स्थानीय शान्ति समिति चैनपुरका संयोजक रामेश्वर पोखरेल चैनपुर उपस्वास्थ्य चौकीका बिस, प्रमुख विष्णु प्रसाद महिला स्वास्थ्य स्वयंसेवीका ईश्वरी बस्नेत अपाङ्ग समिति चैनपुरका अध्यक्ष किरण खड़का नेपाल रेडक्रस सोसाइटी उपशाखा चैनपुरका सभापति चन्द्रकान्त नेउपा तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले बोलेका थिए कार्यक्रम गाविस सचिव विष्णु प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो चितवनको नारायणगढलाई हरियाली बनाउने उद्देश्यले हरित नारायणगढ अभियान शुरू भएको छ नारायणगढ लेडिज जेसिज भरतपुर नगरपालिका जिल्लावन नेपाली सेना र स्थानीय उपभोक्ता समितिको सहभागितामा अभियान शुरू गरिएको हो आज नारायणगढ बजारको स्थायी रोड डिभाइडरभित्र एक सय धु पीका बिरू रोपी अभियान को, को हो करारायणगढ़ बजार क्षेत्र को डिभाईडर भि दु सौ बिरूआ रोपने संरक्षण सरसफाई लगायत का कार्यक्रम अगा बढ़ाई लेडीज जेसिश के अध्यक्ष कृपा राज भंडारी जानकारी द्विन् दुध उत्पादनमा लागत बढ्दै गएपछि त्यसलाई कम गर्न सरकारले घाँस उत्पादन अभियान थाल्ने भएको छ दानामा निर्भर भएर अहिले उत्पादन भइरहेको दुध प्रति लिटर बिसदेखि पच्चिस रुपियाँ पर्ने भएपछि पशु उत्पादन निर्देशनालयको राष्ट्रिय चरण तथा पशु आहारा केन्द्रले घाँस उत्पादन अभियान थाल्ने तयारी गरेको हो निर्देशनालयका अनुसार वरिष्ठ पशु विकास अधिकारी डाक्टर लोकनाथ पौडेलले घाँस उत्पादन अभियानले दुधको उत्पादन लागत घट्ने र किसानलाई फाइदा पुग्ने बताउनु भएको छ सरकारले त हजार छ सय हेक्टर जमिनमा वर्षा हिउँदै र बहुवर्षीय घाँस लगाउने घोषणा गरेको छ सुरुमा पच्चिस जिल्लामा सञ्चालन गर्न लागेको अभियानमा जिल्ला कृषि विकास कार्य मार्फत किसानले हरेक प्रकारका घाँसका बिउ प्राविधिक ज्ञान र आवश्यक तालिम पाउने गर्दछन् त्यसका लागि किसान समूह र समिति बनाउने तयारी गरेको छ एक दुई दिनमा कार्यक्रमको तयारी सकिने पौडेल अब पाल अर्पण जना चुरेबार लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरौलालाई नेकपा माओवादीका कार्यकर्ताले कालो मसोध दलले प्रयाससहित गरेको दुर्व्यवहार प्रति तपाईँको विचार के छ यस अग सिकाउने कायदा बी मानवात कार्यसित चर्चा बटुले मात्र काम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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौडा बेरगंज सडकखण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मोगलिन मोगलिन नौबिसे काठमाडौँ सडक खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि चा सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुना छ पन्ना पाँच त्रिसठी दुई सय फ्याक्स नम्बर सुना छ पन्ना पाँच त्रिसठी तिन सय एकतिस इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पणार सकियो प्लस टू करना पाइने साथ इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूट मल्टीलर्निंगी खोहनी चार पर्षा नारायणी डेवलपमेंट बैंक मोबाइल औन्न छियालीसहत्तर और अन्नबे